तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हुने होइन पहिले यो साताको प्रश्न नेपालमा रहेका सडतिस सार्वजनिक संस्थान मध्ये कुनै दुईको नाम बताउन सक्नुहुन्छ नेपालका कुनै दुईवटा सार्वजनिक संस्थानको नाम बताउनुस् अनि अफनो जवाफ यहां पचपन्न र छ मा अस्सी पचपन्न पैंतालीस छ सय एक फोन करिपाउन सकूं न भे आरएस ब्रांच एट जीमेल डट कम में को ओपन ग्रुप सेवा म रोटरी में आपने जवाब पोस्ट कर सकूँ यहां को सही जवाब काला हमी नेपाल उद्यम का संभावना रवसर पहचान कर सहायक होने पुस्तक स धन्यवाद प्रदान करने अनि गएको साता यहाँलाई हामीले सोधेका थियौँ वन्यजन्तुको संरक्षणमा लागेको संस्था WWF को पूरा नाम के हो भनेर विश्व वन्यजन्तु कोष वा वर्ल्ड वाइल्ड लाइफ फण्ड भनेर जवाफ दिनुहुनेहरूमध्ये यो पालि हामीले ललितपुरका सबिन अधिकारीको नाम चयन गरेका छौँ आफ्नो उपहार लिन यो साताभित्रै रेडियो सगरमाथा आउन हुन अनुरोध गर्छौ अब आजको विषयवस्तु नेपालमा सडतिसवटा सार्वजनिक संस्थानहरू छन् तर नेपाल दूरसञ्चार एउटालाई छोडेर बाँकी सबैजस्तो संस्थानहरू अहिले घाटामा नै चलिरहेका छन् सरकारको संरक्षण अनि जनविश्वासका बावजुद पनि किन यी सार्वजनिक संस्थानहरू नाफामा चल्न सकेनन् त वा यी संस्थान प्रगतिपथमा जानुको सट्टा सरकारका लागि थपदायित्व किन बनिरहेका छन् आज हामी यही विषयमा केन्द्रित रहन्छौँ र यसै क्रममा त्रिभुवन विश्वविद्यालयमा सेन्ट्रल डिपार्टमेन्ट अफ का लेक्चरर नवीन अधिकारीसँग पनि कुराकानी गर्छौ तर कुराकानी भन्दा अगाडि यही विषयबारे अलि थप जानौ न हामीले यो सामग्री तयार पारेका छौ प्रकी जनता विभिन्न दैनिक उपभोगका आवश्यक वस्तुहरू तथा अत्यावश्यक सुविधाहरू सुलभ मूल्यमा पुर्याउने भनेर नेपालमा सार्वजनिक संस्थानहरू खोलिएका छन् अहिले नेपालमा सैतिसवटा सार्वजनिक संस्थानहरू छन् तर धेरै सार्वजनिक संस्थानहरू टिक्नकै लागि सङ्घर्ष गर्दैछन् नेपाल दूरसञ्चार संस्थान एउटा मात्रै त्यस्तो सार्वजनिक संस्थानका रूपमा लिन सक्छौं जसले सरकारलाई पछिल्ला वर्षहरूमा राम्रो मुनाफा दिइसकेको छ तर नेपाल आयल निगम विद्युत प्राधिकरण जस्ता अरू सार्वजनिक संस्थानहरूको नाम लिँदा यी संस्थाहरू लगातार घाटामा गइरहेको भन्ने खबर पनि हामी सम्झिन्छौं यी संस्थानहरूको कार्य सम्पादन र उत्पादकत्वमा हास हुँदै गइरहेकाले जनताले तिरेको करको दुरुपयोग भइरहेको मान्न सकिन्छ आजको अघि बढौँमा सार्वजनिक संस्थानको कार्य सम्पादन किन कमजोर हुन्छ यसबारेमा थोरै चर्चा गरौन विभिन्न अध्ययनहरूले देखाएअनुसार व्यावसायिक लक्ष्य नहुनु अपर्याप्त स्वतन्त्रता खराब लेखापद्धति र जवाफदेताको अभावमा सार्वजनिक संस्थानहरूको कार्य सम्पादन हुँदैन यसैगरी असक्षम र अप्रभावकारी व्यवस्थापन सूचना प्रविधिको नया ज्ञानको अभाव आवश्यकताभन्दा बढी अध्यक्ष कर्मचारीहरू अनुदानमा आश्रित हुनुलाई पनि हाम्रो मुलुकमा सार्वजनिक संस्थानका खराब पाटाका रूपमा लिइन्छ साथै सार्वजनिक संस्थानहरूको खराब कार्य सम्पादनको प्रमुख कारण कमजोर व्यवस्थापन पनि मान्न सकिन्छ सार्वजनिक संस्थानका प्रमुखहरूको नियुक्ति उनीहरूको व्यवस्थापकीय कार्यकुशलता र प्रतिस्पर्धाको आधारमा नभई राजनैतिक आस्था र सम्पर्कको आधारमा हुने गरेको छ जसका कारण संस्थानहरूको कार्यकुशलता र व्यावसायिक कार्य ठूलो असर परेको छ सार्वजनिक संस्थानहरूको एउटा मूलभूत समस्या भनेकै आफ्नो दैनिक कार्य सञ्चालनका लागि आफ्नो सेयर होल्डर अर्थात् सरकारमा नै धेरै भर पर्नु र सरकारले यिनीहरूको सञ्चालनको लागि लगातार तलब भत्ता खुवाइरहनु परेको कुराले यसलाई थप पुष्टि गर्दछ यस्तो सा। बेलामा सार्वजनिक संस्थानहरूको सुधार र सञ्चालनको लागि सुशासन प्रतिस्पर्धात्मक बजार व्यवस्थापन र खराब प्रदर्शनका लागि आवश्यक दण्डको व्यवस्था हुनैपर्छ यसले यिनीहरूलाई लगानीको प्रतिफल प्राप्त गर्न र व्यावसायिक रूपमा अनावश्यक कार्यक्रमहरूलाई छोड्न मद्दत मिल्दछ सार्वजनिक स्वामित्वमा रहँदा व्यावसायिकताको वृद्धि र सुधारको लागि राजनैतिक इच्छा शक्तिको कमीले यिनीहरू झन कमजोर हुन्छन् निजीकरण एउटा सजिलो उपाय हो जुन छिटो हुन्छ तर त्यसको लागि छिटो स्वामित्व हस्तान्तरण र व्यावसायिक फाइदालाई ध्यान दिएर मात्रै अघि बढ्नुपर्छ तर पूर्ण निजीकरण कहिलेकाहीँ राजनैतिक रूपमा असम्भाव्य र पूर्ण सुधारको माध्यम नहुन सक्छ यस अवस्थामा आंशिक निजीकरण जस्तै पब्लिक प्राइभेट पार्टनरसिप अथवा संयुक्त लगानीले सार्वजनिक संस्थानहरूको कार्य सम्पादन क्षमतामा सुधार ल्याउने उपाय हुन सक्छ र गैर व्यावसायिक लक्ष्यका साथ नेपालमा सार्वजनिक संस्थानहरूको स्थापना गरिएका छन् तर हामी कहाँ अहिले भएका संस्थानहरूले यी दुई मध्ये कुनै पनि लक्ष्य हासिल गरेको हामी पाउँदैनौं दूरसञ्चार एउटालाई छोडेर अरू संस्थानहरू सरकारको लागि सेतोहात्ती नै बनेका छन् यस्तोमा सार्वजनिक संस्थानको उन्नति अनि विकासका लागि के अहिलेको सन्दर्भमा सम्भव छ यही विषयमा आज हामी कुराकानी गर्छौ नेपालको आर्थिक क्षेत्रका विभिन्न विषयमा लामो अध्ययन गरिसक्नुभएका नवीन अधिकारीसँग त्रिभुवन विश्वविद्यालयमा सेन्ट्रल डिपार्टमेन्ट अफ इकॉनोमिक्समा लेक्चरर अधिकारीसँगको कुराकानीमा सबैभन्दा पहिले मैले जिज्ञासा राखे सार्वजनिक संस्थान हाम्रो मुलुकमा यति धेरै असफल हुनुको कारण चाहिँ के होला त सार्वजनिक संस्थानहरु असफल हुनुको धेरै कारणहरु छन् अब म अर्थशास्त्रको विद्यार्थी भएको हुनाले र त्यही कुरा चाहिँ मैले पढाइराखेको हुनाले मैले अलिकति सैद्धान्तिक दोष पनि देख्छु र अलिकति व्यावहारिक दोष पनि देख्छु यी दुइटाको कारणले चाहिँ बेसिकली सार्वजनिक संस्थानहरू चाहिँ सफल नभएको सैद्धान्तिक भन्नाले चाहिँ हाम्रो यो जति पनि यो पब्लिक इन्टरप्राइजेसहरू इस्ट्याब्लिस भए यिनीहरू एउटा एउटा फिलोसफीमा चाहिँ इस्टाब्लिस भएको थिए जस्तो इम्पोर्ट सफ्टिच्युट गर्ने भन्ने कुरा अनि त्यसपछि चाहिँ गभर्मेन्टलाई रेभेन्यू जेनेरेट हुन्छ त्यहीँबाट भन्ने कुरा त्यसपछि त्यसैबाट चाहिँ हामीले इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्छौँ भन्ने कुरा यो कुराहरू थियो र साथसाथै चाहिँ के भइदियो भन्दाखेरि पब्लिक इन्टरप्राइजेसहरूलाई एकाधिकार जस्तो पनि भयो जहिले पनि गभर्मेन्ट अथवा स्टेटबाट चाहिँ हामीले प्रोटेक्ट गऱ्यौँ अरू अर्को फर्मलाई हामीले आउनै दिएनौँ त्यहाँ उनीहरू के भयो भन्दा एकाधिकार भयो एकाधिकार हुना बित्तिकै जहिले पनि इनिफिसियन्ट सोल्युसन दिन्छ हामीले इकोनोमिक्समा पढ्ने र पढाउने पनि त्यही नै हो मोनोपली पावर भयो भने जहिले पनि सोल्युसन चाहिँ इनिफिसियन्ट हुन्छ त्यस कारण कहिले पनि कम्पिटेटिभ हुने उनीहरूलाई इन्सेन्टिभ नै भएन ती फर्महरूलाई ती पब्लिक इन्टरप्राइजेसहरूलाई त्यस कारण चाहिँ उनीहरू चाहिँ मोनोपली भएकै कारणले चाहिँ उनीहरू इफिसियन्ट हुन सकेनन् सफल हुन सकेनन् पहिलो कुरा अब दोस्रो कुरा हाम्रो व्यवहारिक भनेको चाहिँ के भन्दाखेरि जस्तो हामीले सामान्य रूपमा बुझ्ने चाहिँ त्यहाँ ओभर स्टाफिंग भयो त्यसपछि अब इफिसियन्ट म्यानेजमेन्ट चाहिँ भएन भनेको मतलब यसको चाहिँ लिङ्क तपाईँको पोलिटिकल इन्फ्लुएन्स भनेर भनौँ अथवा इन्टरफेयरेन्स भनेर भनौँ दुई हिसाबले चाहिँ पोलिटिकल इन्फ्लुएन्स भएको छ त्यहाँ एउटा चाहिँ तपाईँको कर्मचारी भर्ना अनि तपाईँको म्यानेज म्यानेजर अथवा जो जसले चाहिँ लिड गर्छ त्यो कम्पनीलाई त्यसको भर्नासँगसँग सम्बन्धित छ ऊ चाहिँ पोलिटिकल्ली अपोइन्टमेन्ट भएको हुनाले अपोइन्ट हुने भएको हुनाले चाहिँ ऊ चाहिँ बढी जसले अपोइन्ट गरेको छ ऊप्रति चाहिँ बढी लोयल हुने भयो कम्पनीप्रति हुने भएन एउटा कुरा दोस्रो कुरा त्यो पोलिटिकल अपोइन्टमेन्ट भए पनि सटिन कुराहरू चाहिँ पोलिटिकल्ली डिसाइडेड हुने भयो फर इक्जाम्पल अहिले नेपाल ओइल कर्पोरेसनको कुरा गर्दाखेरि हाम्रो जुन प्राइस तोकिएको छ त्यो प्राइस चाहिँ मार्केट अनुसार चाहिँ तोक्नु पाइन त्यसको लागि चाहिँ धेरै पोलिटिकल लबी पोलिटिकल पार्टिजहरूको विभिन्न इन्ट्रेस्टको कारणले उनीहरूले चाहिँ जुन मार्केटको हिसाबले कुनै एउटा प्राइभेट फर्मले चाहिँ मूल्य तोक्न सक्छ त्यसरी उनीहरूले तोक्न सकेनन् त्यस त्यो कारणले पनि उनीहरू चाहिँ घाटामा भएको त्यस मैले चाहिँ बेसिकल्ली बेवार, अनि अधिकारीज्यू अब हामीले सार्वजनिक संस्थान भन्ने बित्तिकै अब कति धेरै असफलता अनि घाटा यस्तै कुराहरू सुन्छौँ तर यही हुलमा दूरसञ्चार पनि छ फेरि यो दूरसञ्चार चाहिँ सरकारलाई राम्रो मुनाफा दिन सकिरहेको एउटा संस्थान चार फरक हुन सक्यो त यसमा तपाईँको हामीले कुल हेऱ्यौँ भने वास्तवमा अहिले जति पनि सरकारले रन गरिरहेको पब्लिक इन्टरप्राइजेसहरू छ त्यसमा नेटमा हेऱ्यो भने चाहिँ सरकारलाई फाइदैछ सरकारले रेभिन्यू चाहिँ बढी पाएको छ जति उसले सब्सिडाइज गरेको छ तर दुई तिनवटा कम्पनी मात्रै नाफामा छन् र त्यसपछि बाँकी चाहिँ धेरैवटा कम्पनी चाहिँ पब्लिक इन्टरप्राइजेसहरू चाहिँ घाटामा छन् फेरि पनि एउटा कुरा चाहिँ के हो भन्दाखेरि जब यो टेलिकम सेक्टरलाई ओपन गरेर नयाँ नयाँ प्राइभेट फर्महरू आए त्यसले पनि एउटा नम्बर अफ फर्म चाहिँ नम्बर अफ कम्पनी चाहिँ तपाईँको बढ्न बित्तिकै त्यसले चाहिँ कम्पिटेटिभनेस इन्स्योर गर्छ कम्पिटेटिभनेस इन्स्योर गरेको हुनाले मेरो कम्पिटिटर छ भन्ने मैले थाहा पायो भने चाहिँ म बढी इफिसियन्ट हुन खोज्छु एउटा पाटो चाहिँ जस्तो अहिले नयाँ नयाँ चाहिँ टेलिकममा चाहिँ नयाँ फर्महरू आयो त्यस कारण टेलिकमलाई पनि के प्रेसर पर्यो भन्दाखेरि Uh, म पनि इफिसियन्ट हुनुपर्छ त्यस कारण ऊ चाहिँ इफिसियन्ट हुने बाटोतिर लाग्यो उसको उसको रेभिन्यू कसरी हुनसक्छ मैले कसरी इफिसियन्ट आउटकम दिनसक्छु भन्नेतिर लाग्यो दोस्रो कुरा पोलिसी रिफर्मसँग पनि रिलेटेड छ हामीले जसरी चा। चाहिँ टेलिकम पोलिसी चाहिँ हामीले रिफर्म गऱ्यौँ नयाँ फर्मलाई ओपनअप गऱ्यौँ त्यसै गरिकन अरू फर्म अरू सेक्टरमा पनि फर इक्जाम्पल अब हाम्रो अहिले नेपाल इलेक्ट्रिसिटी अथोरिटी छ नेपाल विद्युत प्राधिकरण त्यहाँ एउटा सिङ्गल फर्म मात्रै छ त्यसै नेपाल ओइल कर्पोरेसन छ त्यहाँ सिंगल फर्म मात्रै छ त्यहाँ पनि हामीले प्राइभेट सेक्टरलाई चाहिँ यदि हामीले इन्ट्री गर्न दिने हो भने चाहिँ ती फर्महरू पनि एकातिर आफै चाहिँ इफिसियन्ट हुन खोज्छन् र दोस्रो कुरा त्यसै हिसाबको जसरी चाहिँ हामीले टेलिकम पोलिसी ल्याएर चाहिँ टेलिकमलाई रिफर्म गरियो एक किम को दूर संचार ते दूर संचार अगारी आचेद, आचेद। एक अधिकार तोड़िए प्रतिस्पर्धा में दूरसंचार जान पर्यटन रही प्रतिस्पर्धा दूरसंचार अगड़ी जाने मौका आयोजर हम बुझ्स अब यो बेरा में एदाह तो हमी संग आई सको हामी कहीँ अगाडि छ दूरसञ्चारका रूपमा होइन अरू और अरू सार्वजनिक संस्थानहरू छन् नि त यिनीहरूको पनि अब अलिकति सुधार गर्नुपर्ने हो कि नीतिमा परिमार्जन आवश्यक हो कि यो सबै कुरा त अब सजिलैसँग हामी बुझ्न सक्छौँ नि दूरसञ्चारलाई नै हामीले उदाहरणका रूपमा लिएर तर पनि किन प्रयास भएन त यो अब हामी पोलिसी प्रस्पेक्टबाट एउटा कुरा भन्छौँ भने पोलिसी चाहिँ जहिले पनि पोलिटिकल्ली पनि त्यत्तिकै एडभाइरिङ हुनुपर्छ पोलिटिकल पोलिटिकल्ली यो डिसिसन हुने भएको प्रोसेस भएको हुनाले त्यस कारण एक कुरा त हामीले बुझाउन सकेको छैनौँ हाम्रो पोलिटिसियनलाई अथवा अर्को हिसाबले चाहिँ के पनि हुनसक्छ भन्दा पोलिटिसियनको अथवा पोलिटिकल पार्टिसहरूको चाहिँ इन्ट्रेस्टेड केही इन्ट्रेस्ट हुनसक्छ त्यो इन्ट्रेस्टले चाहिँ यो कुरा गर्नलाई चाहिँ रोकिरहेको हुनसक्छ त्यो पनि अलिक प्रयास भइरहेको प्रयास नभएको होइन जस्तो हाम्रो यो कसरी नयाँ फर्महरू चाहिँ हामीले गर्नुपर्छ कस्तो कदम चाल्न हतार भइसक्यो हामीले प्रोड्युस गर्न सक्यो त्यहाँनिर त्यो पलिज इन्टरप्राइजेसलाई चाहिँ पब्लिकमा सेयर गरेर अब यो उसको अलिकति गभर्मेन्टको सेयर पनि होस् तर जुन मोडेलमा चाहिँ टेलिकम जान सोध्दैछ त्यो हिसाबले चाहिँ पब्लिकलाई पनि सेयर दिएर पब्लिकबाट चाहिँ हाम्रो इफिसियन्ट म्यानेज म्यानेजमेन्ट चाहिँ चुज गर्ने जुन चाहिँ पोलिटिकल पार्टिजहरूभन्दा अथवा जसले उसलाई अपोइन्टमेन्ट गऱ्यो त्योभन्दा चाहिँ बढी लोयल तपाईँको त्यो फर्मप्रति हुन्छ त्यो कुरा गर्न सकिन्छ भनेको मतलब पहिलो कुरा त हामीले के गर्नु पऱ्यो भन्दा पोलिसी बनाउनु पऱ्यो जसले चाहिँ जहाँ जहाँ चाहिँ हाम्रो मोनोपलिक पावर छ त्यो मोनोपोलिक पावरलाई चाहिँ ब्रेक गर्नु पऱ्यो भनेको प्राइभेट सेक्टरहरूलाई पनि त्यहाँ इन्ट्री गर्न दिनुपऱ्यो त्यहाँ चाहिँ रेस्ट्रिक्ट गर्नु भएन दोस्रो कुरा जहाँ चाहिँ प्राइभेट सेक्टरले त्यहाँ अहिले अपरेट गरिरहेको छ प्राइभेट सेक्टरले पनि त्यही उत्पादन गरिरहेको छ र पब्लिक इन्टरप्राइजेस पनि छ भने चाहिँ यो पब्लिक इन्टरप्राइजेसलाई बिस्तारै गभर्मेन्टको सेयर चाहिँ घटाउँदै गएर प्राइभेट सेक्टरलाई चाहिँ अहिले पनि हामीले सार्वजनिक संस्थानहरूलाई हेर्यो भने यदि घाटामै चलिरहेको संस्थानमा पनि यसो हेऱ्यौँ भने मजाले त्यहाँ कर्मचारी टन्डै संद छँदैछन् होइन अनि कर्मचारीहरूले तलब पनि खाइ रहेका छन् यो भन्नुको अर्थ त हाम्रो कर कहीँ न कहीँ यो घाटामा गई गइरहेको छ होइन घाटामा सञ्चालित संस्थानमा लगानी भइरहेको छ यस्तो बेलामा यो जनताको करबाट संस्थान चल्ने जुन परिपाटी छ नि यसमा केही हेरफेरको आवश्यकता तपाईँ देख्नुहुन्न त तपाईँको अब भनौँ न एउटा प्याकेजको रूपमा लिएर सबै हामीले समग्र सुधार गर्नुपर्छ अब यहाँ एउटा धेरैवटा इन्ट्रेस्ट होला कर्मचारीको इन्ट्रेस्ट होला भोलि पोलिटिकल पार्टीले चाहिँ म यहाँ अपोइन्ट गर्न सक्दैन कुनै मान्छेलाई भन्ने इन्ट्रेस्ट होला यो सबै कुरालाई चाहिँ एउटा प्याकेजमा चाहिँ एड्रेस गर्नुपर्छ पक्कै हाम्रो हामीले तिरेको ट्याक्स हामीले अरू कुनै मुलुकहरूमा यसो हेर्न सक्छौँ छिमेकी मुलुकहरूमा कि त्यहाँ पनि सार्वजनिक संस्थानहरू यसरी नै घाटामै चल्छन् वा यसरी नै यो नराम्रै अवस्थामा छन् हामी पब्लिक इन्टरप्राइजेस किन इस्टाब्लिस गऱ्यो भन्ने अलिकति फिलोसोफिकल लेभलमै जानुपर्छ त्यसको लागि चाहिँ भनेको हामीले यो जुन पब्लिक इन्टरप्राइजेसहरू चाहिँ इस्टाब्लिस गर्ने जुन कन्सेप्ट आयो नि यो कन्सेप्ट भनेको जस्ट भर्खर इन्डिपेन्डेन्स भएको अनि त्यसपछि इन्डिपेन्डेन्स भएको कन्ट्रीहरू चाहिँ जस्तो सेन्टर भनेर भने युरोप अथवा जसले चाहिँ सेन्टरबाट चाहिँ हाम्रो यो आ, पेरिफेरी भनेर भन्छ यिनीहरू चाहिँ धेरै डिपेन्डेन्ट थियो त्यसकारण हामीले त्यहाँबाट इम्पोर्ट गर्नुभन्दा चाहिँ हाम्रै देशमा चाहिँ उत्पादन गरौँ भन्ने हिसाबले चाहिँ इनवर्ड लुकिङ फिलोसफीबाट चाहिँ यो गाइडेड थियो र पछि सेभेन्टिजमा आएर चाहिँ हाम्रो के भयो भन्दा सत्तरीको दशकमा चाहिँ यो वेल प्राइसको सक अब विभिन्न कारणले गर्दाखेरि चाहिँ हामी होइन यो इनवर्ड लुकिङबाट हामी आउटवर्ड लुकिङमा जानुपर्छ भन्ने कुरा आयो त्यसकारण यो मैले भन्न खोजेको कुरा चाहिँ यहाँ के भन्दाखेरि यो किन पब्लिक इन्टरप्राइजेस चाहिन्छ भन्ने कुरामै हामीले धेरै मन्थन नगरिकन पब्लिक इन्टरप्राइजेसहरू भट्टा भटा हामीले खोल्न थाल्यौँ र त्यो कारणले त्यस कारण चाहिँ के भन्दा फिलोसफिकल लेभलमै केही दोष थियो त्यस चाहिँ यो यो सफल नभएको र अब तपाईँको उन्नाइस सय नब्बेको दशक अथवा मिड एटलिस्टदेखि चाहिँ हामीले प्राइभेटाइजेसनमा जाने पब्लिक इन्टरप्राइजेसलाई चाहिँ प्राइभेटाइजेसन गर्ने भन्ने सोल्युसन पनि त्यहीँबाट आएको किन भन्दाखेरि कन्सेप्ट चोलिने गभर्मेन्टको चाहिँ एउटा एउटा प्राइभेट फर्मले जस्तो रोल गरिरहेको पब्लिक इन्टरप्राइजेसहरू इस्टाब्लिस गरेर त्यसकारण यो भनौँ न यसको कारण तपाईँको कन्सेप्टले चाहिँ रङ डिजाइन गरियो र अनि त्यसपछि अरू अरू और प्र्याक्टिकल र थियोरिटिकल कारणले पनि के भयो भन्दाखेरि यो सफल भएन अब यो त्यसो भयो अरू मुलु, मुलुकमा पनि सफल छैन छैन हामीले नाइन्टिजमा देखेको नै प्राइभेटाइजेसन त्यही भएर हामी ग्लोबलाइजेसन भन्यौँ अनि त्यसपछि मार्केटलाई लिबरलाइज गर्नुपर्छ भने लिबरलाइजेसन भन्यौँ अनि त्यसपछि त्यो लिबरल गर्ने प्रोसेसमा चाहिँ हामीले के भन्यौँ भन्दा पब्लिक इन्टरप्राइजेसहरू जुन चाहिँ घाटामा छन् तिनीहरूलाई प्राइभेटाइज गरौँ प्राइभेट सेक्टरलाई चाहिँ बढी इफिसियन्ट सल्युसन दिन सक्छ भनेर हामीले प्राइभेटाइजेन्सन लाग्यौँ त्यस कारण यो एउटा एक किसिमको फेल मोडेल हो त्यसो भए भएका जुन सार्वजनिक संस्थानहरू छन् नि ती सबै सार्वजनिक संस्थानहरूको निजीकरण गर्नु नै अबको लागि राम्रो निकास हुन सक्छ त क्षमतामूलक <Sess -tale> निर्माण समाज निर्माण गर्ने भन्ने पनि रोल हुन्छ त्यस कारण यसलाई यसरी बुझाउँ कि प्राइभेट सेक्टरले यदि त्यो कुरा गर्न सक्छ भने पब्लिक सेक्टरले चाहिँ त्यो प्रड्युस गरिराख्नु जरुरी चाहिँ छैन तर कतिपय कुरा हुनसक्छ सेन्सिटिभ हुनसक्छ इन्फर्मेसन चाहिँ प्राइभेट सेक्टरलाई दिँदाखेरि चाहिँ त्यस्तो धेरै इम्प्लिकेसन हुनसक्छ फर इक्जाम्पल जस्तो सुरक्षासँग रिलेटेड कुराहरू यस्तो कुराहरूमा चाहिँ स्टेटको ओनरसिप हुनुपर्छ जुन कुरा ले मा ले आ, आ, वर्कर कुरा का, का लेक्चरर नवीन अधिकारी संगा। संगा नेपाल मा सार्वजनिक अगर का बारे में यसपछि यो साताको प्रश्न फेरि पटक। नेपालमा रहेका सडतिसवटा सार्वजनिक संस्थानमध्ये कुनै दुईको नाम तपाईँ बताउन सक्नुहुन्छ आफ्नो जवाफ यहाँले आरएस ब्रान्च एट जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ पचपन्न र पचपन्न पैँतालिस फोन गरेर पनि जवाफ दिन सक्नुहुन्छ यो सँगै हामी अघि बढाउँको अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो स्तम्भ तयार पारेका हौँ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी है फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लु डब्लुडब्ल्यु डट फेसबुक डट कम फो वर्ड स्ल्यास सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ